नमस्कार म नायक मुकेश डगा यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाअर्जमा कार्यक्रम एक्सन कर Okay, यो राहत पाउन साथ नेपाली कथाना चलचित्र लभ फर को गीत यहाँले रन भएको छ र चलचित्र अब प्रदर्शन हुँदैछ कैले भन्दा असार चौध गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्रका निर्देशक हुन् शङ्कराचार्य र रा प्रस्तुतकर्ता राज आचार्य कलाकारको परिचय गराउनु पर्दा सिनेमा गजित विष्ट निरज बडाल सुमिना घिमरे शङ्कराचार्य राज आचार्य लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ द चलचित्र लभ परेभर र अब पब्लिसिटीको लागि निकै अगाडिबाट नै यो फिल्मले पब्लिसिटी गरिराखेको छ र जहाँ जहाँ फिल्म, फिल्म प्रदर्शन हुँदैछ जुन जुन स्टेसनमा फिल्म लाग्दैछ त्यहाँ त्यहाँ गएर त्यहाँ चलचित्र पत्रकार फेट्द चलचित बारे में इन्फर्मेशन प्रतिक्रिया बुझी आखिरी फिल्म को टीम ने अब फिल्म गजब को बनाको फिल्म में स्टोरी नया स्टोरी निके राो तरीका पर्दा में देखा खोजेका छन् शङ्कर आचार्य एज अ कलाकार पनि हुन् उनी र अब धेरै मा पनि काम गरिसकेका छन् एज अ कलाकारको हिसाबले धेरै अनुभव इनमा छ अब त्यो अनुभव उनले लभ फरेभरमा साटी रहेकी साटी साटेका छन् र अब फिल्मले के कस्तो व्यापार गर्ने हो निकै एक्साइटेड छन् सिनेमा हेर्नको लागि आम दर्शक जसले नेपाली फिल्मलाई माया गर्नुहुन्छ र धेरै आशावादी पनि छन् निर्माण यिनी सँगसँगै दर्शक पनि फिल्म चल्ने कुरामा अब के कस्तो गर्छ गीत सङ्गीतले निकै चर्चा परिचर्चा पाएको छ चेत्र सापकोटाको सङ्गीतलाई धेरैले मन पनि पराइदिनु भएको छ फिल्मले के कस्तो गर्छ त्यो पनि हेर्न बाँकी छ साढे चौध गतिबाट यो चलचित्र अल नेपाल रिलिज हुँदैछ यो चलचित्रको जानकारी सँगसँगै गीत सँगसँगै सम्पूर्ण रेडियो पूर्ण एक सय हार्दिक हार्दिक स्वागत छ प्रोग्रामको नाम हो एक्सन कट र एक्सन एक्सन कट लिएर हामी उपस्थित भइसकेका छौँ अनेरभित्रमा सुसागर र मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने कम् कन्ट्रोलबाट राष्ट्र गरिरहनु भएको छ राजले थ्याङ्क यू सो मच भन्न चाहन्छु प्रोग्राम तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके okay, नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधि प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजीग नजिक आउन लागेका चलचित्रहरू र प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरेका छन् चलचित्र गर्मीसँगको रमाइलो कुराकानीको श्रापमा हामी आउने गर्छौँ प्रत्यक्षर्ताको शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र यो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो डट कमबाट संसार भयो सुनिरहनु भएको छ र प्रोग्राममा स्पेसली नेपाली चलचित्र क्षेत्रका गतिविधिलाई पस्किने प्रयास हामीले गरिराखेका छौँ र सुरुआतमै मैले गीत बजाइसकेको छु लभ फर एभर र चर्चा परिचर्चा पनि गइसकेको छु फिल्म लभ फर एभरको र अबलाई म कुराकानी गर्छु एकजना चलचित्रकर्मी जो लामो समयदेखि नेपाली रजतबाटमा निकै क्रियाशील हुनुभएको छ निर्देशक छुइङ च्वाएं, छायङकार निर्माता अन्य धेरै विधामा पनि हुनुहुन्छ र चलचित्र निर्देशक समाजको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ उहाँ राजु केसी अहिले हाम्रो प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ हामी उहाँसँग धेरै कुराकानी गर्न लागिराखेका छौँ उहाँ आजभोलि के केमा व्यस्त हुनुहुन्छ र यतिखेर चितवन हुनुहुन्छ के को लागि चितवन आउनुभएको समग्र हामी उहाँसँग कुराकानी गर्न लागि छौँ अब म डेला नगर किन म उहाँलाई स्वागत हार्दिक स्वागत छ यहाँलाई रेडियो अर्पण एक सय चार थप पाँच मेगाहरूको कार्यक्रम एक्सन गटमा धन्यवाद ओके okay, अब मा हुनुहुन्छ है के को सिलसिलामा चितवनमा हुनुहुन्छ अनि कहिलेबाट चितवनमा आउनुभयो होइन अहिलेको र खास मुख्यत के केमा बिजी हुनुहुन्छ तपाईँ अलिकति बताइदिनुहोस् न हजुर त्यो मिसकरको लागि त्यसको मिसकरको लागि तयारीको लागि हो खास आएको चाहिँ होइन हजुर यो फिल्ममा चाहिँ किशोर चौधरी र मेरो गर्दैछौँ होइन हजुर त्यसैको तयारीमा हो र त्यसको स्क्रिप्ट वरिपरि फाइदा भयो यहाँ आएर होइन हजुर सायद म आज बेलुका अथवा भोलि काठमाडौँ जान्छु र अब अहिले तयारी भनेको फिल्म लखडाको रिलिजको तयारी छ हजुर लफडाको रिलिजको तयारी छ त्यस्तै अर्को मेरो एउटा फिल्म आउन लागेको नथिङ इम्पोसिबल अठार असारको अट्ठाइस गते हजुर त्यसपछि साउनको अठार गते चाहिँ लफडा आउँदैछ हजुर ओके अब मिस कललाई लिएर धेरै परिचर्चा चर्चा परिचर्चा हामीले अगाडिको कार्यक्रममा पनि गर्दै आइराखेका छौँ र मलाई हिजो मात्र थाहा भयो कि मिस कलमा पनि लगानी गर्दै हुनुहुन्छ है यो मलाई हिजो मात्र थाहा भयो खास यो मिस कस्तो खाले फिल्म हो र फिल्म कहिलेबाट सुटिङ हुन्छ धेरै कार्यक्रममा मैले भनिराखेको छु कि मिस कल यो डेटबाट सुटिङ हुन्छ तर डेट फिक्स नभएको अवस्था छ र जति पनि रेडियो सुनेर बस्नु हुने श्रोताहरूलाई चाहिँ अलिकति मैले झुटो भनेको अवस्था उहाँले मूल्याङ्कन गरिरहनु भएको छ कि अब ल न, न, यो समयमा सुटिङ हुन्छ भनेर मैले भनेको छु तर त्यो समयमा चाहिँ सुटिङ नभएको कारणले गर्दा धेरै दर्शकहरू जो फिल्महरू हुन्छ अनि धेरै श्रोताहरू जो रेडियोहरू पनि एक सुनेरुन्छ उहाँलाई चाहिँ अलिकति कौतुहको विषय भइसकेको छ कि आखिर मिस कल कहिलेबाट सुटिङ हुन्छ अब ईश्वरी भन्दाखेरि एउटा टोटल्ली अहिलेका जेनेरेसनहरू जुन घरमा ढाँटी ढाँटी कलेज बन्द गर्नेदेखि लिएर आफ्नै किसिमले हिँड्न चाहने आफ्नो सुरमा हिँड्न चाहने आफू स्वतन्त्र हुँ भने तर त्यो स्वतन्त्रताको नाममा उनीहरूले छाडापन गरिरहेको अथवा गलत गरिरहेको कुरो उनीहरूले नबुझ्ने त्यो विषयलाई हो फिल्ममा होइन र यसको सुटिङ चाहिँ म अब हामी किशोरजी र म नै सायद भोलि अथवा पर्सी हजुर भोलि जाने कुरा भएको आज बेलुका हुन्छ अथवा भोलि हुन्छ जाने कुरा भइरहेछ होइन भोलि गएपछि अहिलेसम्म हामीले डेट भनेको सुटिङ डेट फाइनल गरेको भनेको असार दस दस भनेर भनिया छ हजुर अब असार दस नभयो भने पनि धेरै अगाडि बढ्यो भने पाँच दिन बढ्न सक्ला होइन हजुर पन्ध्र असार पन्ध्रभित्र चाहिँ अवश्य हुन्छ ओके भनेपछि अब असार पन्ध्र गते बाद चाहिँ तपाईँले चाहिँ मिस कलको सुट गर्दै हुनुहुन्छ है अब यो असार पन्ध्र गते भन्ने बित्तिकै असार साउन्डको महिना अलिकति समय पनि हो होइन अब हिजो सुटिङमा अलिकति डिस्टर्ब हुँदैन यो समयमा सुटिङ गर्दा डिस्टर्ब त हुन्छ तर अब आँटिसकियो हजुर अब स्टोरी अलिकति नयाँ भन्नुभयो होइन अहिलेको युवा पुस्तालाई चाहिँ फोकस गरेर बनाएको स्टोरी भन्नुभयो है अब कलाकारको परिचय गराइदिनुहोस् न कलाकार चाहिँ प्रायः नयाँ लिने भन्दै हुनुहुन्छ खास कलाकार लिइसक्नु भयो या छनौटको तयारी भइराखेको छ के कस्तो छ बताइदिनुहोस् न अहिलेसम्म हामीले यसमा चाहिँ अचम्म के छ भनेदेखि नायिका एकजना मात्रै हो नायिका पाँचजना होइन <laughs> नायिकाहरूमा दुईजना चाहिँ करिब करिब फाइनल छ हजुर पुरा भइसकेको छ हजुर ओके अब दुईजनाको नयाँ नै हुनुहुन्छ या पुरानैलाई तपाईँले उहाँहरू पनि नयाँ हो तर रेगुलर यो क्षेत्रमा लागिरहेको हो लागिरहेको तर नायिका नभइसकेको हाँ। हाँ। कारी कारी okay. अब तयारी अगाडि नै बढिराखेको छ निस्कलको बारेमा फेरि पनि हामी अलिकति चर्चा गरौँला र अबलाई कुराकानी गरौँ चलचित्र लफुडाको है अब लफडा कस्तो खाले फिल्म हो र तपाईँले यो फिल्मलाई कस्तो खाले फिल्म भन्नुहुन्छ किनकि यो फिल्मको टिमसँग तपाईँ निकै नजिक हुनुहुन्छ योभन्दा अगाडि पनि यसै टिमसँग तपाईँले काम गरिसक्नु भएको छ है अब लफुडाको छाइङ्कनदेखि लिएर अन्य कुराहरूमा पनि तपाईँ अलिकति अगाडि नै हुनुहुन्छ है फिल्म कोस्तो खाले फिल्म हो नफडा एउटा कुरा चाहिँ यो फिल्म चाहिँ के हो भनेदेखि म एज अ क्यामराम्यान होइन एज अ एज अ छायाकार भएर काम गरेको हो मैले होइन फिल्म एक किसिमले मैले अस्ति हेरेको थिइनँ फिल्म सुटिङ सकिसकेपछि एडिटिङमा म बसेको पनि थिइनँ होइन अस्ति फाइनल फिल्मको लागि किशोरजीले बोलाउनु भयो अनि सर हेरौँ न बसेर उहाँ हेरेँ मैले बसेर फिल्म हेर्दाखेरि दर्शकहरूको चाहिँ पैसा असुल हुन्छ भनेपछि लफा फिल्म हेर्दा दर्शकले चाहिँ पूर्ण रूपमा मनोरञ्जन पाउँछन् र पैसा असुल हुन्छ है पैसा असुल हुन्छ र अर्को कुरो के भने यो फिल्म भनेको माया माया भनेको जहिले पनि विश्वासमा टिकेको हुन्छ मैले योभन्दा अगाडि पनि सायद रेडियो अर्पणमा सुटिङको बेला आउँदाखेरि इन्टरभ्यूमा यही कुरा भनेको होला सायद है हजुर माया भने विश्वासमा टिकेको हुन्छ त्यस मायामा विश्वास गर्नुपर्छ भन्ने विषय हो हजुर अब सिधा बुझिहाल्नुभयो यो फिल्म भनेको लभ स्टोरी हो प्लस लभ स्टोरी प्लस एक्सन छ यसमा एक्सन चाहिँ तपाईँले यसपालि अलिक गजबकै एक्सन देख्न पाउनुहुन्छ ओके भनेपछि okay, नफुरा जुन टाइटल छ त्यो स्टाइलको फाइट चाहिँ हामीले पर्दामा सिनेमामा देख्न सक्छौँ है फिल्मको सुट चाहिँ कहाँ गरिएको थियो यसको सुट चाहिँ हामी चितवन गऱ्यौँ काठमाडौँ हजुर अनि उता मुडे भन्ने ठाउँ र हजुर ओके अब धेरै ठाउँमा सुटिङ गरिसक्नु भएको छ लफाको है अब कस्तो तरिकाले फिल्म लाई खिच्नु भएको छ होइन योभन्दा अगाडिको सिनेमाहरू र यसमा चाहिँ तपाईँले चाहिँ के नयाँ आफ्नो तर्फबाट चाहिँ के नयाँ दिन खोज्नु भएको छ एउटा क्यामराम्यानले गर्ने भनेको डाइरेक्टरको जुन सोच हुन्छ त्यो चिजलाई मैले उतार्ने हो फ्लीम फ्लीम माले, माले हो होइन डा हाम्रो किशोरजीले जस्तो किसिमको सोच बनाउनु भएको थियो फिल्मको जुन फिल्मको थिम बन्दाखेरि जसरी उहाँले मलाई सुनाउनु भएको थियो मलाई मात्र होइन उहाँसँग अर्को काम गर्ने एक्सन डाइरेक्टर भयो होइन जसरी सुनाउनु भएको चाहिँ काम हामीले सबैले त्यही हिसाबले गरेका छौँ मलाई जहाँसम्म लाग्छ किशोरजी सन्तुष्ट हुनुहुन्छ किनभनेदेखि उहाँले सोचेको चिजलाई हामीले इमान्दारितापूर्वक त्यो चीजलाई राम्रोसँग काम गरेका छौँ र मेरो आफ्नो कुरा गर्दाखेरि मैले गर्नुपर्ने भनेको मेरो एङ्गल र हजुर मलाई जहाँसम्म लाग्छ मैले फ्रेमक राम्रो लगाएको छु र एङ्गलहरू भयङ्कर राम्रो लगाएको हजुर अब नफाको फाइट चाहिँ अरू सिनेमाहरूभन्दा अलिकति फरक छ भनेर चाहिँ धेरै मिडियाहरूमा आइसकेको okay, छ है अब फिल्मको अन्डर वाटरको फाइट भयो त्यो बसको फाइट भयो होइन एउटा सिमेन्ट कारखानामा गरेको फाइटदेखि लिएर अन्य सानातिना जति पनि फाइटहरू छन् त्यो फाइटमा चाहिँ केही नयाँ नौलोपन चाहिँ देख्न सक्छौँ है अब जुन फाइट को सर्टहरू लिँदा तपाईँलाई त्यो बेलाको अलिकति अनुभव सेयर गर्नुहोस् न के कस्तो भयो होइन अलिकति थोरै अनुभव सेयर गर्नुहोस् न फाइट एउटा फाइटहरू त त्यस्तै छ होइन तर एकदम त्यो कुदा कुदवाला चेजिङ बढी थियो एउटा फाइटमा चाहिँ है क्यामेरा लिएर कुद्नु पर्या थियो कमेलमा बिच बजारमा म क्यामरा लिएर कुदेको थिएँ क्यामेरा लिएर कुद्दाखेरि मेरो सासै रोक्यो जस्तो <laughs> फेरि रायन खड्कीको काम त्यही हो भनेको मान्छे मरोस् मतलब हुँदैन हजुर अलिकति मैले यहाँ तपाईँलाई बिचमा रोक्नु लाग्छ स्पेसली त्यो बसमा गरेको फाइट है धेरै श्रोताहरू धेरै दर्शकहरूले चाहिँ मलाई अफियरमा सोधिरहनु भएको छ है त्यो फाइटको सुट कसरी गरेको होला त्यो बसमा बसमाथि गरेको फाइट है स्पेसली त्यसको बारेमा अलिकति कुरा खोता लिनुहोस् न अब एउटा कुरा चाहिँ <coughs> के हो भनेदेखि फिल्मको यो फिल्ममा गरिएको कामहरूको टोटल कुराहरू इन्टरभ्यूमा भनि नै हो भनेदेखि सस्पेन्स केही रहेन फिल्म हेर्ने हेर्न जानलाई पनि त्यो कतलता हुँदैन होइन स्पेसल त्यो फाइट दुइटा क्यामेरा लगाएको थियौँ हामीले एउटा हाम्रो गोक्रो भन्ने क्यामरा थियो एउटा गोक्रो भन्ने क्यामेरा र रे, एउटा रेड दुइटाले खिचिएको त्यो फाइट होइन अनि अब तपाईँले भन्न खोज्नुभएको यो बसमा फाइट गर्छ अनि फाइट हान्छ मान्छे त्यहाँबाट उडेर अर्को बसमा पुग्छ बजारको भिडमा भन्न खोज्नुभएको होला होइन गा अब त्यो कतिपय फोटोग्राफी ट्रिकहरू पनि हुन्छ होइन हजुर ट्रिक पनि गरिएको तर काम गर्न चाहिँ गाह्रो चाहिँ गाह्रो भयो हजुर ओके अब लफरा श्रम अठार गतिबाट प्रदर्शनमा आउँदैछ र गीत सङ्गीत यतिखेर निकै चर्चा पनि भइराखेको छ फिल्मको गीत सङ्गीतमा लिएर है भेटीमा पनि तपाईँले काम गरिसक्नु भएको छ है अब भेटी र लफरामा काम गर्दा चाहिँ कुन फिल्ममा काम गर्दा चाहिँ अलिकति सहज भयो के कस्तो भयो होइन यस्तो दुइटै फिल्ममा काम गर्न सहज भयो तर भेटीमा चाहिँ के थियो भने हाम्रो नारायणजी नारायण खती एउटा हुनुहुन्छ नि नारायण खती हाम्रो प्रोड्युसर नयाँ हुनुहुन्थ्यो अनि त्यतिखेर चाहिँ सम्झाउनु पर्थ्यो हामीले ए नानजी यस्तो त्यस्तो होइन यस्तो हो यस्तो हो भनेर चाहिँ उहाँलाई बुझाएपछि बुझ्नुहुन्थ्यो उहाँले तर लफडामा चाहिँ के भयो भनेदेखि लफडामा उहाँले कहिले पनि हामीसँग आएर के गरेको किन यस्तो भनेर कहिले पनि सोध्नुभयो किनभने भेटीसम्म लफडासम्म आइपुग्दा उहाँले चलचित्रको बारेमा धेरै कुरा बुझिसक्नु भएको थियो त्यो कारणले नानजीबाट कहिले पनि त्यस्तो किसिमको दबाबहरू आएन त्यो काम गर्नलाई अप्ठ्यारो भयो भने पाइएन त्यस कारण भयो दुइटै फिल्म गर्दा मलाई त त्यति गाह्रो लागेन र मेरो केटाहरूले मेरो टेक्निसियनहरूले के भन्थ्यो भनेदेखि प्रड्युसर भन्ने नान कतिवटा जस्तो हुनुपर्छ किनभने उनीहरूले कतिपय फिल्महरूमा पैसा नपाए काम गरिसक्दाखेरि पैसा पाइसक पाउँदैन थियो कि यो दुईवटा फिल्मबाट उनीहरूले पेमेन्ट यस्तो टाइम टाइम पाएको त्यो कारणले पनि उनीहरूले अहिले पनि भन्छ प्रड्युसर भने नान कतिवटा जस्तो हुनुपर्छ उहाँसँग काम गर्नु चाहिँ मजा आउँछ बरु अर्को फिल्म छोडिन्छ नान नान्छ भन्ने भन्छन् त्यो एउटा गजल छ हजुर ओके भनेपछि समग्र काम गर्दाखेरि निकै रमाइलो भयो र त्यसको प्रतिफल पनि अब चाँडै आउँदैछ श्रम अठार गतिबाट फिल्म रिज हुँदैछ र फिल्मबाट चाहिँ यहाँले के कस्तो अपेक्षा लिनुभएको छ र फिल्म चलेपछि यहाँले चाहिँ के कस्तो प्रतिक्रिया पाउँछ जस्तो लाग्छ एउटा कुरा चाहिँ के छ भनेदेखि अहिलेको नेपाली चलचित्र उद्योग चाहिँ कस्तो छ भनेदेखि जस्तो सुकै फिल्म पनि नचलिरहेको अवस्था छ होइन त्यस कारणले पनि यही हुन्छ भनेर यिन त भन्न सकिन्न तर पनि मैले अस्ति अहिले पनि भने मैले फिल्म हेरेँ र फिल्म हेरिसकेपछि चाहिँ मलाई के लागेको छ भनेदेखि फिल्मबाट निराश भइन्छ जस्तो चाहिँ मलाई लाग्दैन र दर्शकले पनि दर्शकले पनि धेरै इन्जोय गर्नुहुन्छ यो फिल्म हेरेर ओके भनेपछि फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन पाउनुहुन्छ है ओके अब बन्न लागेको फिल्म थोरै म कुराकानी गर्छु अघि पनि अगाडि नै कुराकानी गरिसकेको छु मिस कल है मिस कलको सुटिङ चाहिँ कहाँ कहाँ गर्ने सोच बनाउनु भएको छ यहाँले अहिलेसम्म हामीले सल्लाह गरे अनुसार चितवन काठमाडौँ हजुर इलाम एउटा गीतलाई सुन्छौँ जाने कि भन्ने पनि कुरा भइरहेको छ हजुर अब हेरौँ काम गर्दै जाँदाखेरि के गर्नु कति छुट्याउनु भएको छ अब हाम जहिले पनि भन्दाखेरि कम बजेटमा काम गर्ने कम बजेटमा काम गर्ने भए पनि हुन्छ तर काम गर्दै जाँदाखेरि त्यो बजेट बढिहाल्छ यति नै भइसक्यो अब यसपालि हामीले छुट्याएको बजेट भनेको चालिस लाखको हो है भन्न सकिन्न हजुर अनि ओके ओके अब फिल्ममा चाहिँ कहिलेसम्म चाहिँ बजारमा ल्याउने सोच बनाउनु भएको छ असोजको तारेट हो मैले उता डिसिजनसँगै कुरा गरिसकेको छु हजुर हजुरको डेटको लागि म अशोक दाईसँग कुरा गर्दाखेरि अशोक बीक बीक फिल्म फिल्म फिल्म फिल्म राजु। अब थोरै अलिकति म यो कुरालाई रोक्छु र अहिलेको नेपाली चलचित्र क्षेत्र भइराखेको केही गतिविधिको म कुराकानी गर्छु है पछिल्लो समयमा राम्रा भनेका सिनेमाहरूले पनि त्यति राम्रो व्यापार गर्न सकिराखेको छैन है किन होला किनकि अब तपाईँ चलचित्र निर्देशक समाजको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ है किनकि चलचित्र क्षेत्रमा तपाईँ अगाडि बाट नै निकै क्रियाशील हुनु छ है त्यो हिसाबले मैले तपाईँलाई यो प्रश्न राख्दैछु कि अहिले नेपाली चलचित्र क्षेत्र अलिकति धराशयमा निभाइराखेको छ लगानी गरेका सिनेमाहरूले पनि राम्रो व्यापार हुने गर्न सकिराखेको अवस्था अहिले बिल्कुलै छैन है किन यस्तो भइराखेको छ र यसलाई सुधार्नको लागि के गर्नु पर्ला तपाईँको विचार के छ भनेदेखि चलचित्र उद्योगका मान्छेहरूको कारण होइन हजुर हामीमा एकता नहुनुको कारण किनभनेदेखि फिल्म बनाइन्छ त्यत्रो मिहिनेत गरेर अनि लगाउ फिल्म चलाउने बेलामा चाहिँ हतार गरिन्छ एकैचोटि चारवटा पाँचवटा नेपाली फिल्म लड्छन् जुट्छन् रिलिज हुन्छन् अनि दर्शकले नेपाली दर्शकले अनि कुन चाहिँ फिल्मलाई चाहिँ हेर्ने त हप्तामा पाँचवटा फिल्म आयो भनेदेखि हजुर कतिवटा फिल्म हेर्ने दर्शकले कसरी टाइम दिने नेपाली फिल्म को लागि दर्शकले राष्ट्रिय च को लागि mm -hmm. त्यस कारण यहाँ यसलाई सुधार्न के जरुरी छ भने हप्तामा दुईवटा फिल्म आउने इन्भाइरोमेन्ट बनाउनुपर्छ होइन त्यसको लागि अहिले हामी निर्देशक समाजको तर्फबाट पनि दुइटा सङ्घहरू निर्माता सङ्घ र चलचित्र सङ्घसँग हामी कुरा गरिरहेको यो यस तरिकाले रिलिज फिल्म रिलिज गर्यो भने चाहिँ ने, नेपाली चलचित्र बाँच्ला हजुर नत्र भयोदेखि अबको तिन चार वर्ष पाँच वर्षमा नेपाली चलचित्र उद्योग पनि पाकिस्तानी चलचित्र उद्योग जस्तो हुन्छ भन्ने कुरा भइसकेको छ तर अहिले अब चलचित्र सङ्घ र निर्माता सङ्घ पनि यो कुरामा सहज भएर लगाएको छ र सायद अब यो महिना पछाडिदेखि सायद दुईवटा मात्रै फिल्म रिलिज हुने इन्भाइरोमेन्ट बन्छ होला हजुर अब तपाईँको कुन फिल्म आउँदैछ अहिले बजारमा मेरो आउनु लागेको फिल्म भनेको लपडा हजुर साउनको साउन्डको अठारबाट रिलिज सा छ होइन हजुर अनि अहिले तुरन्तै रिलिज हुनु लागेको फिल्म चाहिँ नथिङ कसैको नायण खड्की डाइरेक्टर हो राणा खड्कीकै ब्यानर फिल्म पनि उहाँहरू नै प्रवेश उहाँहरूको परिवारै हजुर खड्की परिवारै हो उहाँको नाति खेलिया छ खुसीको रोल मेन चाहिँ मेन स्पेसल हिरो भने कि मेन क्यारेक्टर भनेको खुच्चै हो होइन सात आठ वर्ष छ त्यो हो राजनीति खडिदाको फिल्म हो यो चाहिँ कस्तो बनाइदिन्छ एउटा साइड साइकोलोजी बेसलाई लिएर बनाइएको फिल्म हो र त्यो साइकोलोजीभित्र पनि बच्चाहरू पनि केही कुरामा कम हुँदैनन् है अहिलेको बच्चाहरू चाहिँ तको शनिबारिहान दस बजेको नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गरिराखेका छौँ विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका नेपाली <laughs> चलचित्रहरू <laughs> र चलचित्र रमाइलो कुरा प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा र आज मैले कुराकानी गरिराखेको छु छ निर्देशक राजु केसीसँग नेपाली कत चलचित्र लफुरा र अब बन्न लागेको फिल्म मिस्कल नो इम्पोसिबल जस्ता फिल्महरूको बारेमा र नेपाली फिल्म इन्डस्ट्रीको बारेमा बढी हल्का फुल्का हामीले गफ गरिराखेका छौँ र हामी निकै अन्तिम अन्तिम चरणमा पनि आइसकेका छौँ राजुजी अब लगभग हामी अन्तिम चरणमा आइसकेका छौँ अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो पनि एकछि चार थप पाँच मेगाज सुनेर बस्नुहुने लाखौँ लाख श्रोताहरूलाई नेपाली चलचित्रलाई मैले पहिला जहिले पनि भन्ने कुरो यही हो है नेपाली चलचित्र राष्ट्रिय चलचित्रलाई माया गरौँ यसलाई सम्बर्ध यसलाई माथि उठाउनलाई सबैले साथ दिउँ सधैँ दर्शकको माया नेपाली चलचित्रलाई भइराखोस् भन्न चाहन्छु र अर्को कुरो रेडियो अर्पण र तपाईँलाई सरजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हुन्छ टाइम दिनुभयो हाम्रो लागि त्यसको लागि थ्याङ्क यू सो मच तपाईँलाई र तपाईँको फिल्मले राम्रो व्यापार गरोस् र लफडा फिल्म अब श्रम अठार गतिबाट प्रदर्शन पाउँदैछ पनि निकै राम्रो व्यापार गरोस् र मिस अब गर्दै हुनुहुन्छ र मिस लागि पनि अग्रिम शुभकामना सँगसँगै उभिदा हुन्छु नमस्कार खेर मैले कुराकानी गरिराखेको थिएँ राजु केसीसँग निर्देशक त्यसै गरी निर्वाता समय सहायकारको रूपमा हुनुहुन्छ निर्देशक समाजको वरिष्ठ उपाध्यक्ष राजु केसीसँगको रमाइलो कुराकानी सुनसुने प्रभावबाट विधा माग्नुपर्ने हुन्छ प्रोग्राम सुन्दर सम्पूर्ण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 हजुर हमारा सेवास बाइक का पलसर बाइक बिक्री एक पच्चीस सी सी एक सचास सीसी का डिस्कभर बाइक का सी सी एक सचीस का प्लाटिना बाइक का साथ हींस सुविधा